देखि एघार साढेसम्म यस कार्यक्रमलाई हामी पूर्ण प्रसारण गर्नेछौँ जुन चाहिँ रेकर्डेड हुनेछ म कार्यक्रम सञ्चालक जीवन गुरुङ यस द भोइस अफ बुटनिस नेपलिस इन अमेरिका यानि कि अमेरिकामा नेपाली भाषी भुटानीहरूको आवाज सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूलाई अभिवादन गर्दै स्वागत गर्दछु हामी यस कार्यक्रममा हाम्रो नेपाली भाषी भुटानी समाजभित्रका विभिन्न व्यक्तित्वहरूसँग हामीले भोगेका हाम्रा विगतहरू हामीले हिँडिरहेका वर्तमानहरू अनि हामीले देखेका सम्भावित भविष्यहरूको बारेमा कुराकानी गर्नेछौँ यसै क्रममा आजको यस एपिसोडमा हाम्रो निमन्त्रणा स्वीकारेर हामीसँग एक पाहुना यस स्टुडियोमा हुनुहुन्छ जो विभिन्न संस्थाहरूमा अग्रसर रहँदै नेपाली भुटानी समाजभित्र ठुलो योगदान दिँदै आफूलाई समाजसेवकको रूपमा चिनाउन सफल व्यक्ति टेक आचार्य हामीसँग यस स्टुडियोमा हुनुहुन्छ टेकजी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ थ्याङ्क यू सो मच कस्तो हुनुहुन्छ तपाईँ त विभिन्न संस्थाहरूमा अनि विभिन्न सामाजिक कामहरूमा अग्रसर हुनुहुन्छ जस्तै तपाईँ क्याथोलिक फ्यामिली सेन्टर क्याथोलिक फ्यामिली सेन्टरमा पनि तपाईँ जब काउन्सिलर हुनुहुन्छ अनि बुटनिस अर्गनाइजेसन द बुटनिस कम्युनिटी अफ ग्रेटर रोचेस्टर को एक्टिभ मेम्बर हुनुहुन्छ र यसरी नै तपाई आफै पनि रेडियो कार्यक्रमको होस्ट हुनुहुन्छ यसरी कसरी समयलाई म्यानेज गर्दै हुनुहुन्छ म्यानेज गर्न चाहिँ निकै नै गाह्रो पर्छ होइन हजुर र पनि यताउता गरेर म्यानेज भइरहेको छ अहिलेसम्म चाहिँ फ्लो भइरहेको छ हजुर कतिको सहज हुँदो रहेछ त सहज त त्यति सहज छैन पक्कै पनि किनकि हजुर तपाईँले यो कुरा भनिराख्नु हुँदाखेरि मलाई एउटा झट्ट प्रश्न सोध्न मन पर्यो कि तपाईँ यसरी हाम्रो रेफ्युजी समाजमा यसरी विभिन्न तरिकाले सामाजिक कामहरूमा अग्रसर हुनुहुन्छ अनि तपाईँले विभिन्न सामाजिक कामहरूमा पनि तपाईँ स्वयं सहभागी हुँदै आफ्नो जीवनलाई खर्चै राख्नुभएको छ तपाईँ आफ्नो जीवनप्रति चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ एकदमै सन्तुष्टि छु किनभने त्यहाँ लाइफ अमेरिकामा एकदमै टफ छ बिजी छ होइन हजुर तर आफैले एम्बा गर्ने हो यहाँनिर आफूले आफैले सम्भावितताहरूलाई खोज्ने अघि बढ्ने हो Uh, म एकदम सेटिसफाई छु जो जुन अवस्थामा म छु जसरी म मेरो लाइफ गुज्रिरहेको छ म जसरी yeah. परिवारसँग आबद्धित छु जसरी म कम्युनिटीमा इन्भल्भ भएको छु र मेरो आफ्नो प्रोफेसनल करियरमा म हुकप भएको छु ती सबै कुराहरूलाई मिसाएर एक ठाउँमा हेर्ने हो भने म एकदमै सेटिस्फाई छु yeah. कति चाहिँ क मानिसहरूले के पनि सोचिरहेको हुन्छ भने यसरी विभिन्न कुराहरूमा आफू अग्रसर हुँदै फेरि अमेरिकाको यस्तो एउटा नयाँ इन्भाइरोमेन्टमा हामी सङ्घर्ष गरेर हामी आफ्नो लाइफलाई एउटा ला रा, राम्रो बनाउने कति सङ्घर्ष गरिरहेको हुन्छौँ व्यक्तिगत र उसको परिवारको लागि अनि तपाईँले यसरी आफ्नो समाजको लागि यति धेरै समय दिइराख्नु हुँदाखेरि चाहिँ तपाईँ आफ्नो लाइफप्रति कतिको सन्तुष्टि हुनु भन्ने जान्नको लागि मैले त्यो प्रश्न सोधेँ तपाईँलाई कहिले चाहिँ यसरी सामाजिक कामहरूलाई छोडेर यसरी माइन्ड मनी माइन्डेड यानि कि पैसा कमाउनेतिर मात्र <laughs> सोच राखौँ कि भन्ने त्यस्तो लाग्दैन त्यस्तो मलाई चाहिँ त्यस्तो खासै त्यो सोचहरू कहिले पनि आएन किनभने म अमेरिकामा जब टु थाउजन्ड म यहाँ आएँ मेरो साथीहरू अमेरिकाभरि छरिएर बस्नुभएको छ उहाँहरू कुनै न कुनै किसिमको बिजनेसमा आबद्ध हुनुहुन्छ नेटवर्किङ बिजनेसदेखि हरेक किसिमको एउटा प्रफिटेबल मिडियामा च्यानलमा उहाँहरू काम गर्नुहुन्छ हजुर उहाँहरूले मलाई इन्करेज गर्नुहुन्छ म्यासेज गर्नुहुन्छ इमेल गर्नुहुन्छ तिमी यसमा लाग्नुपर्छ यहाँ पैसा कमाउन सकिन्छ भनेर धेरै नै मलाई मोटिभेसन हुन्छ नहुने होइन तर मलाई जहाँसम्म लाग्छ पैसा कमाउने चाहिँ म कहिले पनि लाग हजुर पक्कै पनि यो हामी सबै नै अमेरिकाको यस नयाँ समाजमा हामी सबै नै स्ट्रगलिङ फेसमा नै छौँ अनि मलाई पनि साह्रै मजा लाग्छ कि यसरी कति व्यक्तिहरू हाम्रो समाजमा जस्तै तपाईँ यसरी आफूले एउटा मै मनी माइन्डेड जुन पाटो छ त्यसलाई छोडेर चाहिँ एउटा सामाजिक काममा चाहिँ सम्पूर्ण हामी जति पनि भुटानी नेपाली मानिसहरू छौँ उनीहरूको भविष्यको लागि उनीहरूको एउटा को लागि लागि परिराख्नु भएको छ त्यसको लागि म अनि यस कार्यक्रम मार्फत पनि धेरै धन्यवाद दिन दिन चाहन्छु अनि तपाईँले यसरी अमेरिकामा यसरी विभिन्न सङ्घ संस्थावधि अग्रसर रहिरहनु भएको छ अनि तपाईँ स्वयम् पनि जब काउन्सिलर हुनुहुन्छ हजुर तपाईँले अमेरिकामा विशेष गरी रचिश्रमसी नेपाली भाषी भुटानीहरूको कस्तो अवस्था देख्नुहुन्छ इम्प्रुभिङ छ अवस्था वहाँ आउने केही पनि हुँदैन होइन हजुर एक्सपेक्टेसन्सहरू हाई एक्सपेक्टेसन लिएर आउनुभएको हुन्छ तर त्यो अमेरिकन वर्क कल्चरमा ट्रान्जेसन हुने फेसमा उहाँहरूले त्यो सबै कुरा बुझि नै हाल्नुहुन्छ छिटै नै होइन र एबल बडिड जो काम गर्न सक्ने एबल इम्प्लोइबल सेल्स हुनुहुन्छ उहाँहरूले काम गरेर थ्रु एम्प्लोइमेन्ट आफ्नो जीवन लाई अघि बढाइरहनु भएको छ इन्कमहरू बढाइरहनु भएको छ मेरो हिसाबमा मलाई जहाँसम्म लाग्छ मेरो म करियरमा यस करियरमा फाइभ इयर्स भयो म बसेको अथवा काम गरेर त्यहाँबाट सर्भ गरेको त्यसको सिलसिलामा मैले हेर्ने हो भने मानिसहरूको जीवनमा अनुमोल प्रगति पक्कै पनि आएको छ हजुर अनि तपाईँ त आफ्नो प्रोफेसनको कारण पनि हाम्रो नेपाली भुटानी समाजभित्रका विभिन्न व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा भेटघाट भइ नै रहन्छ तपाईँलाई के लाग्छ उहाँहरूले यो अमेरिकाको नयाँ समाजमा कतिको सहजतासँग आफ्नो जीवन भोगाएको महसुस गरिरहेका छन् वा well, यसमा चाहिँ एक दुईवटा पाटाहरू छन् कठिनाइका कुराहरू जुन च्यालेन्जेसहरू भन्छौँ नि हामी न्यु अमेरिकन्सहरूलाई चाहिँ अथवा नयाँ आउने भुटानी अथवा, अथवा जुनै कन्ट्रीबाट आउने व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई पहिलो पालि त ल्याङ्ग्वेजको समस्या भइहाल्छ सोसियो कल्चरल प्रब्लम एउटा एकदमै जघन्य प्रब्लमको रूपमा अगाडि देखा परेको छ अनि अर्को भनेको सोसियो इकोनोमिक लाइन लाइनभन्दा तल मानिसहरू पर्न पर्नुपर्ने स्थिति हुन्छ सुरुको फेसमा तर काम गर्ने क्रममा उहाँहरू आफ्नो लिभिङ स्ट्यान्डर्डलाई अपलिफ्ट गर्दै जानु त पक्कै पनि हुन्छ त्यस अर्थमा हेर्ने हो भने सुरुको आउने क्रमको क्रममा एउटा फेस हुन्छ उहाँहरू एक एक प्रकारको समस्याबाट गुज्रिँदै जानुहुन्छ भने साथमा आफैलाई विकास गर्दै पनि लानुहुन्छ रङ लङ रनमा सबैलाई राम्रो नै हुन्छ हजुर तपाईँले यसरी हाम्रो समाजलाई हेरिराख्नु हुँदाखेरि अनि तपाईँले यति लामो एउटा समाजमा आफूले आफ्नो जीवन बिताइराखी स शा, बिताइसक्नुभएको छ अनि तपाईँले त्यो अवस्थाबाट हेर्नु हुँदाखेरि चाहिँ यसरी स्पेसिफिक भएर भन्न सक्नुहुन्छ कस्तो खाले प्र्याक्टिकल समस्याहरू चाहिँ एउटा हाम्रो भुटानी नेपाली समाज भित्रका मानिसहरूले यहाँनिर भोग्नु परिरहेको छ होला जस्तै अघि तपाईँले एउटा भाषाको कुरा गर्नुभयो अब सुपर बुलेट एन्सर दिने हो भने ल्याङ्ग्वेज अभियसली भाषा एकदमै ठुलो समस्या दोस्रो समस्या भनेको प्रिलिमिन स्टेजमा सुरुको अवस्थामा ट्रान्सपोर्टेसन पनि म समस्याको रूपमा लिन्छु अर्को कुरा भनेको मानिसहरू छरपष्ट भएर बसेका छन् अमेरिकाभरि आफ्नो मान्छेहरू सायद नजिकमा नहुँदा मान्छेलाई हरेक प्रकारको फ्रस्ट्रेसन दुःख पक्कै पनि भएको होला तर मेजर टु बी स्पेसिफिक दुइटै मात्रै समस्या त म भन्दिनँ तर ल्याङ्ग्वेज अनि ट्रान्सपोर्टेसन अनि पटी हजुर गरिबी पनि एउटा कारण हुन जान्छ यस अन्तर्गत तपाईँ स्वयं एउटा जब काउन्सिलर हुनुहुन्छ अनि तपाईँ एउटा जब को बुझाइमा चाहिँ तपाईँले कसरी बुझ्नुभएको छ यहाँ अमेरिकामा जति हामी भुटानी समाजभित्रका मानिसहरू अथवा समग्रमा भन्नुपर्दाखेरि जति पनि रेफ्युजीहरू हुनुहुन्छ उहाँहरूले उहाँहरू र एउटा गैर रेफ्युजी नन रेफ्युजी जति पनि यहाँ अमेरिकामा छन् उनीहरू बिचमा एउटा इम्प्लोयरले गर्ने दृष्टिकोण एउटै हुन्छ कस्तो खाले दृष्टिकोण हुन्छ होला इम्प्लोयरहरूको वेल यो चाहिँ टाइप अफ एम्प्लोइमेन्टमा फरक पर्छ होइन हजुर तपाईँको एन्ट्री लेभल जबहरू हो भने त्यहाँ पक्कै पनि हाम्रो रेफ्युजी पपुलेसनले ठुलो इम्प्रेसन क्रिएट गरिसकेको अवस्था छ स्पेसली राचेस्टरको एम्प्लोयर्स कम्युनिटीमा मैले बुझ्ने हो भने हजुर उहाँहरूले रेफिजी पपुलेसनलाई हायर गर्न चाहनुहुन्छ फर एन्ट्री लेभल जब्स तर अब त्यसभन्दा अलिकति मासतिर हेर्ने हो भने स्किलफुल प्रोफेसनल जबहरूको लागि त अब त्यो सेट अफ पिपल सायद त्यो जबको लागि तयार नभएको अवस्थाले गर्दाखेरि त्यहाँ मलाई कस्तो चाहिँ थाहा छैन होइन तर एन्ड जति पनि एन्ट्री लेभल जब्सहरूको जब्सहरूको त्यो जुन सेक्टर छ त्यहाँ चाहिँ नै इम्प्लोइसहरूले Uh, हाम्रो विशेष गरी भनौँ न इमिग्रेसन इमि इमिग्रेन्ट्स अथवा रेफ्युजी पपुलेसनलाई धेरै नै पत्याउनुहुन्छ उहाँहरूले उहाँ विश्वास गर्नुहुन्छ दे अलवेज काउन्ट अन देम तपाईँले यो कुरा भनिराख्नु हुँदाखेरि चाहिँ एउटा इम्प्लोयरहरूले चाहिँ चाहे त्यो रेफ्युजी होस् चाहे त्यो नन रेफ्युजी भए पनि एउटै दृष्टिकोणले हेर्छ भनेर भन्न चाहनुभयो एक्ज्याक्टली किनभने त्यहाँ डिस्क्रिमिनेसन छैन किनभने इक्वेल अपर्चुनिटी को कुराहरू आउँछ होइन हजुर त्यहाँ चाहिँ नै डिस्क्रिमिनेसन हुँदैन मैले देखाए पनि छुइनँ मेरो मैले फाइभ इयर्समा कुनै पनि व्यक्तिले मेरो चाहिँ नै कार्यालयमा आएर मलाई चाहिँ नि फलानु कम्पनीले भेदभाव गऱ्यो जातिको हिसाबमा अथवा ल्याङ्ग्वेजको हिसाबमा अथवा मेरो क्षेत्रको हिसाबमा वर्गको हिसाबमा मलाई चाहिँ नि डिस्क्रिमिनेट गर्यो भनेर मैले कहिले पनि त्यो गुनासो पाएको छुइनँ हजुर त्यस्तो के सम्भावना छ होला त यहाँनिर त्यस्तो त्यसरी चाहिँ इम्प्लोयरहरूले चाहिँ एउटा इम्प्लोइहरूमा यसरी एउटा आफू न स्टाटसको आधारमा त्यसरी डिस्क्रिमिनेट गर्ने असमान रूपमा हेर्ने त्यस्तो केही अवस्थाहरू छ होला कस्तो त्यस्तो छैन किनभने कानुन छ यो देशमा नो वान इज एप अफ द ल भने झैँ कम्पनीजहरू त्यो कानुनभन्दा माथि पक्कै पनि छैन उनीहरूलाई मोनिटर गरिरहेको हुन्छ स्टेट सरकारले होइन प्रत्येकचोटि उनीहरूलाई मोनिटर गरिरहेको हुन्छ हरेकचोटि उनीहरूले चाहिँ नै आफू एकदमै रेस्पोन्सिबल भएको हुनुपर्छ त्यो कानुनसँग त्यस कारणले गर्दाखेरि म त्यो चान्सेस चाहिँ म देख्दिनँ हजुर अब यता कता भयो भने त्यो बेग्लै कुरा हो होइन तर मेरो जानकारीमा मैले बुझेअनुसार चाहिँ त्यस्तो भएको पनि मैले थाहा पाएको छुइनँ र त्यस्तो सायदै हुँदैन होला किनभने मैले भनिहालेँ ल एन्ड अर्डर यो देशमा छ हजुर तपाईँ एउटा जब काउन्सिलर हुनुभएको हैसियतले गर्दा मैले विशेष गरी एउटा काम एउटा इम्प्लोइमेन्ट त्यसप्रति नै एउटा त्यस प्र प्रतिको प्रश्नहरू त्यसँग प्रति अनि हाम्रो समाजमा हाम्रो मानिसहरूले कस्तो खाले समस्याहरू भोग्नु परिरहेको छ एउटा कामको विषयमा भन्ने कुराहरूलाई नै मैले विशेष जोड दिने प्रयास गरिरहेको छु ठिकै छ एकदमै ठिक छ अनि तपाईँले चाहिँ जस्तै यदि कुनै पनि तपाईँको थ्रुबाट काम गर्नु गएको कोही पनि व्यक्तिहरू चाहिँ त्यस्तो खाले कुराहरू लिएर आयो भने यदि सायद त्यो नहुन सक्ला हो तर अनि यो सायद काल्पनिक पनि हुन सक् स सा, सक्ला हो तर त्यसरी चाहिँ मानिसहरू चाहिँ यस्तो खाले समस्याहरू भोगेर चाहिँ तपाईँकोमा आउनुभयो भने तपाईँहरूले त्यस्तो समस्याहरूलाई चाहिँ कसरी समाधान गर्न सक्नुहुन्छ अथवा के छ तपाईँहरूको पोलिसी त्यसमा चाहिँ के हुन्छ भने हामी यदि कोही हाम्रो हामी समक्ष अथवा हाम्रो कार्यालय समक्ष त्यस्ता किसिमका समस्याहरू अहिलेसम्म त मैले मैले अघि नै भनिसकेँ अहिलेसम्म त्यस्तो मैले झेल्नु परेको छैन तर यदि भविष्यमा त्यस्तो कोही आउनुहुन्छ भने हामी त्यसलाई हाम्रो लेभलबाट हजुर त्यस त्यो ते, त्यो कुरालाई हामी उठाउँछौँ नेक्स्ट लेभलमा लान खोज्छौँ कम्पनीसँग हामी डिरेक्ट कुरा गर्न सक्छौँ हजुर त्यस पछाडि पनि त्यो ले त्यो सल्भ भएन भने त्यो चाहिँ हाम्रो प्रक्रियाको कुरा मैले अघि नै भने अहिलेसम्म त्यो हामीले फेस गर्नु परेको छैन तर इनकेस फ्युचरमा त्यस्तो कुराहरू हाम्रो ढोकासम्म आयो भने चाहिँ हामीले त्यसो गर्छौँ किनभने हाम्रो रचेस्टरमा पनि त्यस्तो धेरै रिसोर्सेसहरू छ हजुर हामी यदि त्यस्तो भए के हो भने हामी त्यो केसलाई चाहिँ विभिन्न निकायमा हजुर विभिन्न सर्भिस प्रोभाइडर्सहरू छन् रचेस्टरमा टु द uh, पोइन्ट अनि स्पेसिफिक प्रब्लम फेस गरेको मान्छेहरू छ भने हामी त्यहाँनिर रेफर गर्छौँ हजुर मैले यो प्रश्न किन पनि सोधिराखेँ भने जस्तै मेरो केही दिन अघि एक दुई दिन अघि मेरो समाजमा गएको थिएँ नेपाली जुन भाषा बोल्ने समाजमा म गएको थिएँ अनि त्यहाँनिर थुप्रै व्यक्तिहरूसँग भेटघाट भयो अनि उहाँहरूलाई यस्तै प्रश्न सोद्धाखेरि कतिले चाहिँ जस्तै खासै यसरी रेफ्युजी र नन रेफ्युजी बिच एउटा इम्प्लोयरहरूले हेर्ने दृष्टिकोण एउटै चाहिँ खासै डिस्क्रिमिनेट गर्दैन तर सायद भाषाको का भाषाको कमी भएकोले हुनसक्छ सायद हामीलाई चाहिँ कता अलि एउटा त्यसरी डिस्क्रिमिनेट भएको हो के जस्तो फिल हुन्छ भन्ने राखी राखिराख्नु भएको थियो अनि त्यही भएको कारणले गर्दा मैले त्यो त्यो हुनसक्छ त्यो पक्कै पनि हुनसक्छ तर त्यसलाई यसरी पनि हेर्नुपर्छ कि कम्पनीको नेचर के हो त्यसको लाइन बिजनेस के हो होइन म फर इक्जाम्पल म अङ्ग्रेजी बोल्न जान्दिनँ तर त्यो पार्टिकुलर कम्पनीले चाहिँ अङ्ग्रेजी लेख्न र पढ्न अनि अङ्ग्रेजीमा दिएको निर्देशन बुझ्न जान्ने मान्छे खोजिरहेको छ भने म पक्कै पनि त्यहाँनिर बेस्ट फिट हुँदिनँ हजुर र त्यसलाई चाहिँ म डिस्क्रिमिनेसनको रूपमा लिन्न किनभने हरेक कम्पनीले एम्प्लोइको सेफ्टी नम्बर वान प्रायोरिटी हुन्छ कम्पनीहरूले फर्स्ट अफ अल सेफ्टी त्यस पछाडि सेकेन्डमा जब आउँछ तर त्यो एम्प्लोइ त्यो कम्पनीमा सेफ हुन सक्दैन भाषाको कारणले रिटर्न कम्युनिकेसन अथवा रिडिङ स्किल्स छैन कम्युनिकेसन स्किल्स छैन र अर्को कुरा चाहिँ गिवन अथवा रिटन डिरेक्सन अथवा ओरल डिरेक्सन बुझ्न सक्दैन भने त्यहाँ चाहिँ नै ठुलो दुर्घटना हुनसक्छ हजुर त्यो मान्छेले आफ्नो ज्यान गुमाउनु पनि सक्छ कम्पनी ठुलो घाटामा डुब्न सक्छ त्यस कम्पनीहरूले त्यो हिसाबले हायर नगरेको हो कि त्यसरी पनि हेर्नु पऱ्यो हजुर पक्कै पनि नै अनि जस्तै तपाईँले चाहिँ तपाईँको अफिसबाट एउटा जब काउन्सिलरको कारोबार सम्हालिराख्नु हुँदाखेरि तपाईँले कस्ता कस्ता व्यक्तिहरूलाई अथवा कस्तो कस्तो काममा चाहिँ तपाईँले मानिसहरूलाई लगाइसक्नु भएको छ कस्तो छ त्यसको अवस्था विशेष गरी त एन्ट्री लेबल जर्ज नै हो हजुर त्योभन्दा किनभने रेफ्युजी पपुलेसनसँग ट्रान्सफरेबल स्किल्स त हुन्छ नै तर त्यो पनि कुन हदसम्म ट्रान्सफर हुने होइन हजुर सबै स्किल सेट ट्रान्सफर हुँदैन अमेरिकन वर्क कल्चरमा हजुर त्यसले गर्दाखेरि विशेष गरी चाहिँ एन्ट्री लेबल जब्स नै हो हामीले काम गर्ने हामीले लगाउने ठुलो प्रोफेसनल स्किल सेटको डिमान्ड भएको कम्पनीजहरूसँग हाम्रो रिलेसन छैन पार्टनरसिप छैन अनि यसरी जति पनि नयाँ आउँदै गरेको मानिसहरू एउटा रेफ्युजीहरू छन् यो हाम्रो समाज यो अमेरिकन समाजमा अनि उनीहरूले चाहिँ उनीहरूसँग ट्रान्सपोर्टेसन नभएको अवस्थामा चाहिँ त्यो अवस्थामा तपाईँहरूले कसरी त्यो व्यक्तिलाई तपाईँले कस तपाईँहरूले कसरी हेर्नुहुन्छ हामीले काम दिलाउने सन्दर्भमा त्यो किसिमको व्यक्तिहरूलाई भरिसक्यो हामी उसको सिचुएसनलाई फर्स्ट अफ उसको सिचुएसनलाई हेर्छौँ हामी उसको स्किल के हो होइन उसको निड के छ उसले कतिको काम गर्न सक्छ हजुर त्यतिकै लगेर उसलाई एउटा ठाउँमा फ्याँक्ने होइन किनभने हाम्रो रेस्पोन्सिबिलिटी त्यो मात्रै होइन किनभने हामी जब रिटेन्सन पनि त्यत्तिकै गरिरहेको हुन्छौँ भने हामीले पहिला उसको स्किल सेट हेर्छौँ अनि त्यो स्किललाई कुन जबमा म्याच गर्न सक्छौँ अथवा ट्रान्सफर गर्न सक्छौँ अनि उसको ट्रान्सपोर्टेसनको सिचुवेसन के छ अफकोर्स उसको छैन भने चाहिँ हामीले पब्लिक ट्रान्सपोर्टेसन छ रचेस्टरमा तपाईँलाई थाहा छ होइन र पब्लिक ट्रान्सपोर्टेसन जुन जुन क्षेत्रमा पुग्न सक्छ रचेस्टरको एरियाभरि अथवा बाहिर जुन ठाउँमा पब्लिक बसेसहरू पुग्छन् त्यो ठाउँमा हामीले ती वर्गका मान्छेहरूलाई चाहिँ नै काम खोज्ने र त्यहाँ लगेर काम लगाउने काम गर्छौँ फर्स्ट हजुर सेकेन्डमा के पनि गर्छौँ भने उसले बोल्ने भाषा के हो होइन ट्रान्सपोर्टेसनलाई एक ठाउँ राखेर उसले बोल्ने भाषा के हो र कम्पनी हेर्छौँ हामी अनि कम्पनीमा उसले बोल्ने भाषा बोल्ने व्यक्तिहरू अलरेडी काम गरिराखेका छन् भने हामी ती मान्छेहरूसँग उसलाई पियर अप गर्ने काम पनि गर्छौँ त्यस पछाडि चाहिँ त्यहाँ काम गर्ने मान्छेहरूले ट्रान्सपोर्टेसन ट्रान्सपोर्टेसनको सन्दर्भमा यो नयाँ आउने व्यक्ति अथवा जोसँग ट्रान्सपोर्टेसन छैन उनीहरूले उसलाई सहयोग गर्छन् अप अन्टिल उसले आफ्नो ट्रान्सपोर्टेसनको व्यवस्था आफै गर्न सक्छ आजको यस कार्यक्रमलाई सुनेर बसिराख्नुहुने जति पनि हाम्रो अडियन्सहरू हुनुहुन्छ अनि यदि उहाँहरूले पनि त्यसरी कामको खोजीहरू गरिराख्नुभएको छ अथवा त्यसरी उनीहरूले धेरै प्रयास गरिरहेको छ भने उनीहरूलाई पनि एउटा कार्यक्रम यो सुन सन्देशमूलक होस् यदि त्यस्ता व्यक्तिहरू हाम्रो समाजमा छन् भने तपाईँलाई कसरी सम्पर्क गर्न सकिन्छ होला उहाँहरूले क्याथलिक फ्यामिली सेन्टरको मेन uh, लाइन फाइभ एट फाइभ फाइभ फोर सिक्स एक्सटेन्सन मेरो फोर त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ तर म स्मरण गराउन के चाहन्छु भने क्याथलिक फ्यामिली सेन्टरबाट प्रोभाइड गर्ने सर्भिसेसहरू जुन इम्प्लोइमेन्टसँग सम्बन्धित सर्भिसेसहरू छन् ती सर्भिसेसहरू चाहिँ ती व्यक्तिहरूलाई दिइन्छ चा। जो चाहिँ पाँच वर्षदेखि मुनि अमेरिकामा बसोबास गर्दै आउनुभएको छ त्योभन्दा माथि उहाँहरू अथवा पाँच पुगिएर छ लागेको छ बसोबासको सन्दर्भमा भने उहाँहरू त्यो कार्यक्रमबाट त्यस त्यस कार्यक्रमबाट सर्भिस लिन इलिजिबल हुनुहुन्न र उहाँहरूलाई चाहिँ मेरो रिक्वेस्ट चाहिँ के छ चा भने तपाईँले आफै हेर्नुहोस् तपाईँको बसाइको अवधि कति छ र त्यसअनुसारले तपाईँ यदि त्यो सर्भिस लिन योग्य हुनुहुन्छ भने तपाईँले अफकोर्स टेक आचार्य हजुर लाइक कन्ट्याक्ट गर्नुहोस् हजुर तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ मेरो ढोका जहिले पनि खुला रहनुहोस् पक्कै पनि यस आजको कार्यक्रम यदि तपाईँहरूले सुनेर बसिराख्नुभएको छ र तपाईँहरू पनि कामको लागि खोजिराख्नुभएको छ भने तपाईँहरू अमेरिकामा पाँच वर्षदेखि ज्यादा बसिसक्नुभएको छ भने तपाईँहरूले हाम्रो टेकाचार्य जो जब काउन्सिलर हुनुहुन्छ क्याथोलिक फ्यामिली सेन्टरमा उहाँदेखि सहयोग पाउन सक्नुहुन्न तर यदि तपाईँहरू पाँच वर्षदेखि बिलो नै हुनुहुन्छ तपाईँहरूको बसायो भने तपाईँहरूले पक्कै पनि उहाँदेखि सहयोग पाउन सक्नुहुन्छ यो तपाईँहरूको लागि जानकारी हो हाम्रो कार्यक्रम मार्फत तपाईँलाई थोरै एउटा विषय बदल्नु मन पर्यो तपाईँ बुटनिस्ट कम्युनिटी अफ ग्रेटर रचेस्टरको पनि एक्टिभ मेम्बर हुनुहुन्छ हजुर हजुर यो बुटनिस्ट कम्युनिटी अफ ग्रेटर रचेस्टरको बारेमा थोरै भनिदिनुहोस् न भुटनिस कम्युनिटी अफ ग्रेटर रचेस्टर एउटा नन प्रन प्रफिट अर्गनाइजेसन हो हजुर भुटनिस मेम्बर्सहरूले नि खोलेको जो रचेस्टरमा हुनुहुन्छ यो एउटा स्वयंसेवक uh, स्वयंसेविकाको चाहिँ नै अथवा स्वयंसेवकको भनौँ न त्यो भावनाले ओतप्रोत भएका युवाहरूले ती व्यक्तिहरूले चाहिँ नि एउटा संस्था आफ्नो संस्था चाहिन्छ भन्ने महसुस गरेर यसलाई आजभन्दा करिब करिब दुई वर्ष अगाडि हामीले न्युयोर्क स्टेटमा दर्ता गरेर रेजिस्टर गरेर हजुर गरिसकेर यो एउटा रेजिस्टर्ड नन प्रफिट कम्युनिटी अर्गनाइजेसन हो यो गुडनेस कम्युनिटी अफ ग्रेटर अर्चेस्टर भनिन्छ यसलाई हजुर अनि जस्तै मैले केही समयअघि यस विषयमा हाम्रो Uh, म समाजमा केही मान्छे मानिसहरूले मलाई यसको विषयमा सोधिरहेको थियो उहाँले पनि मलाई सोच्नुभएको थियो रहेछ म पनि यस अर्गनाइजेसनभित्र आबद्ध छु भनेर अनि उहाँहरूलाई के भन्दै हुनुहुन्थ्यो भने यो भुटनिस कम्युनिटी अफ ग्रेटर रचेस्टर एउटा भुटनिस नेप्लिस भुटनिसहरूको एउटा संस्था हो प्रफिट अर्गनाइजेसन हो तर यो संस्थाले खासै हामीलाई एउटा प्र्याक्टिकल कुराहरू प्रोग्रामहरू जसले हाम्रो लाइफलाई एउटा बेटर बनाउन सक्छ त्यस्तो का कार्यक्रमहरू नल्याएर अथवा यसरी नेपालदेखि कोही पनि यसरी सिङ्गर्सहरू अथवा को कोही एउटा आर्टिस्टहरू आउँदाखेरि चाहिँ एउटा त्यो कार्यक्रमलाई मात्र सञ्चालन गर्ने एउटा का एउटा संस्था भयो तर यसले खासै हाम्रो भुटनीस कम्युनिटी जति छ त्यहाँभित्रको मान्छेहरूसँग के प्र्याक्टिकल समस्या उनीहरूले भोग्नु परेको अनि त्यसलाई कसरी डिल गर्ने भन्ने कुरामा खासै चासो दिएको छैन भन्ने कुराहरू भइरहेको थियो के भन्नुहुन्छ यस विषयमा वेल गुनासोहरू म पनि सुन्छु हजुर होइन त्यो गुनासोहरू पक्कै पनि त्यहाँ छ भुटानी नेपालीहरू अमेरिकाको विशेष गरी रचेस्टरमा पुनर्वासित भएको सायद मलाई जहाँसम्म लाग्छ सात वर्ष सा भयो हो हो, सा होला र यो संस्था खोलियो पाँच वर्ष पछाडि त्योभन्दा अगाडि यो संस्था खोलिनुभन्दा अगाडि त्यस्ता किसिमका कुनै संस्थाहरू थिएनन् त्यो एउटा रियालिटी होइन त्यस संस्था खोले पछाडि मान्छेहरूले त्यो संस्थाबाट एक्सपेक्टेसन राख्नु स्वाभाविक हो त्यसलाई चाहिँ नै नराम्रो भन्न मिल्दै मिल्दैन तर के हुन्छ भने यहाँ चाहिँ नै कस्तो हुन्छ भने अचानकको पीडा हजुर अथवा के खुकुरीको चोट अचानकलाई मात्रै थाहा हुन्छ होइन भने झैँ यो भन्नेलाई सजिलो छ गर्नलाई गाह्रो छ यो हरेक कुरा यो अब ल एन्ड अर्डर भएको ठाउँमा सबै कुरा बाइलस चल्नुपर्ने स्थितिमा कुनै प्रोग्राम ल्याउँछु भन्दैमा सहज सहज रूपमा प्रोग्राम आउँदैन हेर्नुहोस् किनभने तपाईँसँग तपाईँ एउटा फुल टाइम जागिर मान्छे तपाईँ जागिर गर्नै पर्यो तपाईँको चाहिँ घर परिवारलाई चाहिँ नि सपोर्ट गर्नै पर्यो त्यसको अलावा तपाईँसँग कति अतिरिक्त समय रहन्छ एक्स्ट्रा समय कति रहन्छ त्यो खर्चि नै हो समाजको लागि बुझ्नु भएन त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भने बा जनमानसमा भएको गुनासो एकदमै पोजिटिभ गुनासो हो हजुर त्यो पोजिटिभ गुनासोले चाहिँ नै हामीलाई पक्कै पनि ठेल्नुपर्छ र ठेल्छ होला सायद निकट भविष्यमा कुनै न कुनै त्यस्तो जनमानिसलाई इम्प्याक्ट पोजिटिभली इम्प्याक्ट गर्ने किसिमको कार्यक्रमहरू पक्कै पनि आउँछ हजुर धैर्य चाहिँ गर्नै पर्छ हाम्रो पनि जस्तै एउटा म पनि एउटा बुटनिस नेपाली समाजभित्रको एउटा मेम्बर भएको कारणले गर्दाखेरि म पनि त्यस्तो कार्यक्रमहरू चाँडै नै ल्याओस् र हामी जति पनि एउटा बुटनिस कम्युनिटीभित्रको मानिसहरू उनी छन् उनीहरूले पक्कै पनि यस संस्थाबाट चाहिँ एउटा ला लाभदायक कुराहरू उनीहरूले प्र्याक्टिकल कुराहरू चाहिँ उनीहरूले पनि लिन सकेको होस् भन्ने मेरो पनि चाहना हो अनि धेरै शुभकामना पनि छ अनि तपाईँको थ्रु मार्फत म बुटनिस्ट कम्युनिटी अफ ग्रेटर राचेस्टरलाई पनि यही भन्न चाहन्छु अनि ठिकै छ तपाईँले आफ्नो महत्त्व एउटा कुरा बोल्न चाहेँ यस सन्दर्भमा हजुर तपाईँलाई म फेरि यस कार्यक्रम मार्फतै यसै सन्दर्भमा म जोडेर के भन्न चाहन्छु भने जीवन गुरुङ पनि अब आउनु पऱ्यो तपाई जस्तो एउटा युवा समाजलाई खाँचो छ तपाई पर्तिर साइड लाइनमा बसेर चाहिँ नै कमेन्टेटरको रूपमा कहिले पनि नबस्नुहोस् तपाई आउनुहोस् हामीसँग बसेर चाहिँ काम गर्नुपऱ्यो समाजमा कुनै न कुनै किसिमको का के प्रोग्रामहरू ल्याउनु पर्यो र सम्पूर्ण युवाहरूलाई चाहिँ हाम्रो रजिस्टरको जति पनि कम्युनिटिज कम्युनिटी मेम्बर्सहरू हुन्छ उहाँहरू सबैलाई हामी एकै ठाउँ बस्नुपर्छ एकै ठाउँ बस्यौँ भने मात्रै केही न केही किसिमको हामी काम ल्याउन सक्छौँ अदरवाइज एक्लैले मात्रै वान क्यान फाइट अलन भने जस्तो वी क्यान मेक इट मेक अ डिफरेन्स इफ वी गोट टुगेदर सियो sure, um, पक्कै पनि आउने दिनहरूमा हामी यस कुरामा बि छलफल गर्दै हामी हातेमालो गरेर अघि बढ्ने नै छौँ uh, तपाईँले आफ्नो महत्त्वपूर्ण समय दिएर यस गाडी हामीसँग स्टुडियोमा uh, समय दिनुभएकोमा धेरै धन्यवाद छ अनि तपाईँलाई अन्तमा म प्रश्न सोध्न चाहन्छु यस्तो कार्यक्रमहरू हामीले हाम्रो समाजमा ल्याइराख्दाखेरि थोरै छुटकारीमा तपाईँ uh, कस्तो खाले सजाव सुल्लाह के, के दिन चाहनुहुन्छ तपाईँले भनेको यो रेडियो कार्यक्रम कार्यक्रम रेडियो कार्यक्रम एउटा युनिक कार्यक्रम हो यो किनभने यसबाट तपाईँले चाहिँ नि सबै वर्गका मान्छेहरूलाई इन्क्लुड गर्नुहोस् गीत सङ्गीतहरू बिचबिचमा पस्काउँदै लानुहोस् मान्छेहरूलाई टक सो मात्रै एकदमै बोरिङ पनि हुन जान्छ बिचबिचमा सङ्गहरूलाई पनि मिसाएर कार्यक्रम अगाडि चलाउनु भयो भने सायद त्यो क्याची हुन जान्छ धेरै धन्यवाद Uh, आज हामीसँग स्टुडियोमा हुनुहुन्थ्यो टेकाचर जब काउन्सिलर जो विभिन्न संस्थाहरूमा रहेर आफूले समाजमा सामाजिक काममा जीवन खर्चिराख्नुभएको थियो अनि उहाँलाई यस कार्यक्रममा आफ्नो महत्त्वपूर्ण समय दिनुभएकोमा धेरै धन्यवाद अनि तपाईँहरू अहिले सुन्दै हुनुहुन्थ्यो द भोइस अफ बुटनिस ने नेपलिस इन ने अमेरिका यानि कि अमेरिकामा नेपाली भाषी आवाज तपाईँहरूले यो कार्यक्रम हरेका आइतबार बेलुकी पाँच बजीदेखि साढे पाँचसम्म लाइभ सुन्न सक्नुहुन्छ र यस यो कार्यक्रम हामी पुनः प्रसारण गर्नेछौँ बुधबार बिहान एघार बजीदेखि एघार साढेसम्म अनि तपाईँहरूले यो कार्यक्रम सुनेर हामीलाई सल्लाह सुझाव दिँदै गर्नुहोला हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईँहरूले फेसबुकमा गएर द भोइस अफ बुट इन अमेरिका टाइप गरेर अनि जीवन डट हामीलाई सल्लाह सुझाव दिँदै गर्नुहोला भन्दै आजको कार्यक्रमलाई यतिमै बीट मार्द फिर अर्क आइतबार भेटने बाचा का साथ मंचालक जीवन गुरु बिदा होना चाहूँ धन्यवाद